बन्दीहरूलाई खुट्टामा नेले जडेर राखिराखेको ठाउँमा जुजुमान पुगेका थिए अनि त्यहाँ भएका मानिसहरूसँग उनी कुराकानी गर्दै थिए महिला बन्दीहरू राखेको ठाउँमा जुजुमान बसिरहेका थिए ती बन्दीहरू कुरा गर्दैथे तिमी सोध्छौ तिम्रो मात्रै समस्या छ भन्दा तल्लो तहका मानिसहरूसँग बाँधेर राखिएको ठानने एक हट्ठी देखिने महिलाले दुःख मनाउ गर्दै भनिन् उनले रोङला रोंला जस्तै गरी बुट्टै बुट्टा भरिएको एउटा रुमाल निकालेर आफ्नो आँखा पुछ्दै भनिन् म चित्रलेखा हुँ मलाई यसरी थुनेर राखेको छ भन्ने कुरा जब पत्रकारहरूले थाहा पाउँछन् हे भगवान के गर्ने होला मेरो श्रीमानको नोकरी पनि खत्तम हुन्छ होला त्यसपछि त मैले मैं यो गलत काम करूँ मैं कल सोचे थे तिमी मेरे ठावे बुझ उन्नीसग बांधि एक जवान जोड़ी अंगालो मई चित्रलेखा भन्न थालिन् वर्षौ अगाड़ी हम ठूल घर थी तीनजा बच्चा राम्रा स्कूल में पढ़ते होर्का थे मोदी पेशा में तलिन मेरा एकजा छिमेकी थे जो अनेक मूलुक घुम जाने मैले तसैली मैं उन मेरे मेरो घरको काम कर सकने कोई मानस भेटे मा खोजे लियादन अन्रोध करे थे उनके हर्क सीताइए रुरंत काम में लगाईदे हर्क बगैचा हेन अरु काम कर सीपालू तेमात्र घर बाहर को ये काम भ्याईन्थ्यो अति मायाग थी एक किसिमें भले मेरे जीवन ही बनाईदे थो मेरा बालबच्चाहरू सीता भनेपछि हुर्ुक्कै मलाई आवश्यक पर्दा सबै काममा सघाइदिन्थे खाना पकाइदिन्थे घर सफा राख्न बच्चाहरूलाई नुहाइदिन सफा राख्न सब काममा मलाई मद्दत गर्थे उनले यसो हेर्ने हो भने त मेरो घरको काम मैले भन्दा बढी उसैले गर्थे मेरा छोराछोरीहरू पनि सीताले बनाएको खाना भनेपछि हुर्क्कै हुन्थे जब मेस पी तेरह श्रीमानस अ छोरा छोरीसंग बस् काड़ी समय हों मसंग बड़ी समय बिताऊ थे बड़ी समय खेल पाउथे जोजुमान यही बीच में सोधे तपक बयान सुंदा तुम मदद सब चाहन जो इस खराबी परक राय मेरे श्रीमान असल सदभाव भन्ने नया प्रमुख को काम त्यसपछि मेरा श्रीमानका विरोधीहरूले हाम्रो घर अनि हाम्रो कमाईको बारेमा त सोधी खोजी गर्न थाले अनि उनीहरूले सीता र गीताको अवकाशपछिको कर हामीले नतिरेको पत्ता लगाए नि अनि किन नतिर्नुभएको त जुजुमानले सोधे यत्तिकैमा ती महिलाले भनिन् मेरो कमाई यति थोरै तर करको दर धेरै माथि अनि कसरी तिर्ने त अनि घरेलु कामदारहरूले अवकाशपछि पेन्सन पाउनुपर्छ भन्ने अधिकारको व्यवस्था पनि त थिएन नि हर्केले केही बोले यो बेला त हाम्रो लागि पनि अति धेरै दुःखदायी छ सीताले हर्केलाई चिमोटिन, र कानमा खुसुक्क का भनिन् हर्के होस पुर्या हो धेरै जोखिम नमोल धेरै कुरा नभन आफ्नी श्रीमतीलाई हेर्दै हर्केले जवाफ दिए चित्रलेखाजीले हामीलाई धेरै मद्दत गर्नुभयो अहिले हामी पनि उहाँलाई मद्दत गर्छौ त्यसपछि चित्रलेखालाई हेर्दै उनले फेरि भने तपाईँले हाम्रो जीवन बचाइदिनुहोस् हम टापू में धेरे भोकमरी थी रहा धरें झगड़ा लड़ाई भी हो तो ठाव छोड़कर भाग्पर्यो कि भोकभोक मरूपर्यो होने लड़ाई में मरिन्क हमी ये टापू में आया हौ चित्राजी हमी सहयोग नगर्य हमी मर्थ्य ये तो सत्य हो सीता मसिनो स्वर में थपिन् हामी अफसोस हमीर चित्रलेखाजी धरें दुख भो चित्रलेखाले सुस्के राहाल्दै भनिन् मेरो श्रीमानले असल सद्भाव कार्यालयमा पाएको उनको बड़वा पनि जान्छ होला अब अहिले मेरो श्रीमान पहिलो आयोग प्रमुख हो यसैका लागि उहाँले राष्ट्रिय सम्मान पनि पाउनुभयो अब उहाँका शत्रुहरूले उहाँको कस्तो खिल्ली उडाउने होला पाखण्डी भन्ने होलान् पाखण्डी जुजुमान्ले सोधे यो पहिलो आयोगले पहिला नयाँ नव आगन्तुकहरूलाई आउन रोक लगाएको थियो नि हामीले गरेका हौं नयाँ नव आगन्तुक जुजुमानले फेरि दोहोऱ्याए अनि पुराना नवा आगन्तुक भनेको चाहिँ के हो त नव आगन्तुकहरू पनि नयाँ र पुराना हुन्छ नि त पुराना नवआगन्तुक भनेको हामीहरू हौ चित्रलेखाले भनिन् यो एउटा टापु हो पहिले पहिलेका वर्षहरूमा नव रूपमा हाम्रा सबै पूर्वजहरू अन्तैबाट आएर यहाँ बसाइसरेका हुन् कहीँबाट पीड़ित भएर आएर वा राम्रो जीवन जीवनयापन यहाँ हुन्छ कि भनेर यहाँ आएका मानिसहरू धेरै छन् यहाँ उनीहरू पुराना नवागन्तुक अब नयाँ नवा आगन्तुक नया आगन भनेको भर्खरै आएकाहरू उनीहरूलाई भर्याङझेको कानूनबाट यहाँ आउन वञ्चित गरिएको छ नि बुझ्न नसकिने अनौठा अनौठा कुराहरूलाई जुजुमानले नमिठोसँग पचाइरहे यदि शासकहरूले उनलाई पनि नया नव आगन्तुकको रूपमा पत्ता लगाए भने उनको भने के हालत हुन्छ होला भन्ने सोच्न समेत हिम्मत गर्न सकेन उनले आफ्नो झिनो इच्छा राखेर त्यसपछि बिस्तारै जुजुमानले सोधे उनीहरूले नयाँ नव आगन्तुकहरूलाई किन नचाहेको होला यो टापुमा नजिकै बसिरहेकी माछा मार्ने महिलाले बिचैमा कुरा काट्दै भनिन् यदि धेरै पैसा लिएर नयाँ नवा आगन्तुकहरू आउँछन् भने उनीहरूलाई त यहाँ स्वागतै गर्छन् नि ती मान्छेहरूले भन्दा धेरै पैसा खर्च गरोस् अनि केही समय बसेर रा राम्रोसँग यो ठाउँ छोडेर जाओस् भन्ने त चाहन्छ नि यहाँको परिषद त्यस्ता नयाँ नवा आगन्तुकहरूलाई त यहाँ आउन दिन्छ नि उनीहरू कि त पर्यटक हुन्छन् कि त व्यापारी यो शासकको परिषदलाई त गरिब नयाँ नवा आगन्तुकहरू आएर बसेको त पटक्कै मनपर्दैन उनीहरूलाई यसैको त चिन्ता छ नि गरिब नयाँ नव आगन्तुकहरू धेरै कडा काम पनि सस्तो मूल्यमा लामो समयसम्म गरिदिन्छन् उनीहरू स्थानीय भन्दा धेरै तीक्ष् धेरै परिश्रमी छिटो छिटो काम गर्ने धेरै जोखिम पनि बोल्न सक्ने खालका हुन्छन् नि त तिनीहरूले घरका सबै काम गरिदिन्छन् ऊ चित्रले हाजीको घरमा जस्तै एकैछिन पर्ख अर्काबन्दीले भने नयाँ नयाँ आगन्तुकहरूको बारेमा अथवा भनौँ विरोधमा धेरै कानुनी उजुरीहरू परेका छन् नि नवागन्तुकहरू धेरैजसो यहाँका भाषा र चालचलन अनि संस्कृति जाँदै जाँदैनन् तर म उनीहरूको उत्साहलाई त समानै गर्छु कति जोखिम मोलेर अपरिचित हुँदाहुँदै यो ठाउँमा आएर उनीहरू बस्छन् काम गर्छन् तर तिनीहरूलाई नयाँ ठाउँको बारेमा सबै जानकारी लिन समय त चाहिन्छ चा नि हाम्रा पुर्खाहरू पनि यहाँ आउने सबै कुरा जानेको त होइन नि त्यसपछि चित्रलेखाले ती बन्दीलाई जवाफ दिइन् मेरो श्रीमानले सधैँ नयाँ नवआगन्तुकहरूको विरोधमै बोल्ने यहाँ आउने नयाँ मान्छेहरूले पहिले यहाँका भाषा अनि त्यसपछि यहाँको रीतिरिवाज सिक्नुपर्छ भन्ने उहाँको विचार हो अनि त्यसपछि मात्रै यहाँ बस्न दिनुपर्छ अरे उनीहरूलाई उनीहरूसँग रुपैयाँ पैसा र सिपैलै हुनुपर्छ अनि मात्रै बस्न पाउनुपर्छ भन्ने मेरो श्रीमानको विचार उनीहरूले जहाँ पाए त्यही ठाउँमा बस्न पाउँदैनन् भन्ने मेरो श्रीमान सधैँ भन्नुहुन्थ्यो मेरो श्रीमानले तिनीहरूलाई पत्ता लगाउने र अयोग्यलाई धपाउने नयाँ किसिमको नियमको पनि सिफारिस गर्नुभएको थियो तर त्यो सबै खालको नयाँ नव आगन्तुकका लागि भयो नि त हर्किएर सीता जस्ता हर क्षमतावानहरूलाई त हामीले भित्राउन पाउनुपर्छ नि बाक्ला पोसाक लगाएका दुईजना व्यक्ति ढोकाबाट भित्र पसे उनीहरू दुवैसँग एक एकवटा डरलाग्दो देखिने कालो कुकुर थियो उनीहरू सिधै चित्रलेखा कहाँ पुगे चित्रलेखा कुकुर कुकुरदेखि साह्रै डराइन् अनि एउटा मान्छेले त्यहाँ रहेको पहरेदारलाई चित्रलेखाको खुट्टाको नेल खोली दिन इशारा गरे त्यसपछि खल्तीबाट एउटा दस्तावेज झिकी ए रूपले उनले पढ्न थाले श्रीमती चित्रलेखा हामीहरू चाहन्छौ अरू व्यक्तिहरूलाई चिठी देखाउन उनी एकछिन रोकिए र फेरि पढ्न थाले श्रीमती चित्रलेखा दुर्भाग्यपूर्ण रूपमा भएको असमजदारीका लागि हामीहरू माफी चाहन्छौ श्रीमती चित्रलेखा तपाईँ निश्चिन्त रहनुहोस् यो विषयबारे सबभन्दा माथिल्लो तहका पदाधिकारीहरूले छलफल गरिरहेका छन् त्यसपछि चित्रलेखालाई छोडियो उनी पनि दौडिँदै दौडिँदै ती दुई व्यक्तिहरूको पछाडि पछाडि गइन् उनले हर्केर सीतालाई पछाडि फर्केर हेर्दा पनि हेरिन् अनि बाँकी रहेका अरू कैदीहरूले पनि चित्रलेखा गइरहेको चुपचाप हेरिरहे जब उनी देख्न छोडिन, ती पहरेदारहरूले हर्किएर सीतातर्फ फर्काँदै उनीहरूलाई अरू कैदीहरू र एकअर्काबाट पनि छुट्याइदिए अनि नराम्रोसँग खचेट्दै र धेल्दै पहरेदारहरूले घाँटी सुक्ने गरी कराउँदै भने तिमीहरू जहाँबाट आएका थियौ त्यहीँ जाऊ हामीले केही खराबी गरेकै छैनौ हामीलाई यहीँ रहन दिनोस् सीताले निवेदन गरिन् यो मेरो काम होइन त्यो पहरेदार करायो त्यो जोडीलाई परेको जस्तै दुःख आफूलाई पनि पर्न सक्छ भनेर सोच्दै जोजमान डराउन थाले